नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभसाझको व्यवसाय लिएर उपस्थित भइसकेका छौं प्राविधिक मित्र विष्णुजीसँगै तपाईकै लोक संगीतको सहायात्री म दिवस मगर कार्यक्रम अर्पण शुभसाहजको व्यवसाय अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइन एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह रह रह पनि सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभसाहजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साझ बजेपछि करिब करिब साढे सात बजेसम्म लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभ साहजको आजको व्यवसायलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मई ले जुन रहेको छ तपाईँले नजिकको कार्यालयमा बुझ्न सक्नुहुनेछ मई ट्रान्सफरले आजको कार्यक्रम प्रायोजन गरेको छ र तपाईँलाई कार्यक्रममा हामी स्वागत गर्छौँ दुइटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ कार्यक्रमको शुरूआतमा कार्यक्रममा स्वागत गर्छु हेलो हेलो, नमस्कार नमस्कार, जी को दिन हुन्छ सम्झना भाई, मामा ध सञ्जय चिपाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि माया गरिराख्नुहुन्छ सुन्यन पाँच तिरसठिन र सुन्य पाँच त्रिसठीको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पारा तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ खोराक शर्मिलाजी आजको दिन के कसरी बिताउनु भयो तपाईँले हुन्छ कार्यक्रममा आउनुभएछ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ शर्मिलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला यति बेला खुराक शर्मिला आउनुभएको थियो आफ्ना आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो खोराम तमान हजुर जी खाना खानुभयो तपाईँले कार्यक्रम सम्झना सन्देश चाहनुहुन्छ हुन्छ सोनमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुटिन्छौ नमस्कार यति बेला कुराकबाट सुनम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ आज अर्पण शुभ सासको प्रायोजन गरेको छ सिटी एक्सप्रेस मणि टान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा पैसा हात हातमा उपहार आठ आठमा सगुरा प्रस्तुत पनि गर्दछ योजनामा सहभागी भएर विभिन्न उपहार जुट्नु हुन आग्रह गर्दछु र जानकारीको लागि नजिकैको भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा हेर्नुहुन पनि आग्रह गर्दछु अब कार्यक्रममा एउटा मिठो लोकदरी भाका राख्छौ त्यसपछि फेरि कार्यक्रममा उपस्थित पनि नै छ <अगा> बुढ़ा बाले बाम कर बुढ़ी आमा आया। घर धन सेव सक, सक दन भन मैया बुढ़ा बाम कर दन बुढ़ी आमा घर धन नेव सक, सक दन मैया मै जमीको तिम्रैलाई बाबा आमा एक्लै छन् बतिनामा घरे बरु छन् कि छैनन् हो काँची तिम्रो दाइरा भाइ बाबा आमा एक्लै छन् एक्लै छन् बतिनामा घरे ज्वाइ बरु छन् कि छैनन् तिम्रो दाइरा भाइ भरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ ZT X-Race Money Transfer आपको आठ वार्षिकोत्सव को अवसर में सगौरव प्रस्तुत करद पैसा हाथ हाथ में उपहार आठ आठ मोजना में सहभागी जित्होस दैनिक आठ जना प्रूफ जैकेट प्रत्येक आठ दिन में एक जनाटफोन हरेक महीना को आठ गते एक जना एकोला सुन को सिक्री तेज कह रंपर उपहार एक जना मोटर बाइक विस्तृत जानकारी को लगी नजिके को सीटी एक्सप्रेस को भुगतानी काउंटर व राष्ट्रीय थप जानकारी को लोन चार दुई एक्सप्रेस मनी ट्रांसफर पुर्व संर यो मीठो मिठ लदरी भाकानी कार्यक्र स्वागत गर्न चोता मित्रलाई शुभ साहसको व्यवसाय सुनिरा भएको छ कार्यक्रमलाई आज प्रायोजन गरेको छ सिटी एक्सप्रेस मणि टान्सफरले आफ्नो आठौं वार्षिक अवसरमा विभिन्न उपहार पनि लिएर आएको छ तपाईँले ती उपहारहरू जित्न सक्नुहुनेछ सिटी एक्सेस मणि ट्रान्सपोर्टमा यति मात्रै होइन बम्पर उपहारमा एकजनालाई मोटर बाइक पनि रहेको छ र विस्तृत जानकारीको लागि भने नजिकैको सिटी एक्सेस भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा बस्नुहुन आग्रह गर्दछु यदि तपाईँलाई भरपर्दो मनी ट्रान्सफरको खोजीमा हुनुहुन्छ भने सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ भनेर जानकारी गराउन चाहन्छु सुनि छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्य छपन्न पाँच त्रिसठी तिन दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दादा नमस्कार हजुर दा। कहाँबाट बोल्दै हुनुहुन्छ दिन के कसरी बित्यो तपाईँको यस्तो दादा पहिले भन्नुभयो पानी परे दादा घर अनि बोरा हुने बिनाको लागि मामा, मामा, कुमार अनि अनि अनि दादा शुक्लाल शुक्लाल जी सुक्लाल ला भएको थियो फेरि पनि हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ अचेल सुनिता सोधेको मैले अनि खाना पाक्यो ना कि नै हाम्रो भएको छैन कार्यक्रम सके पछाडि हुन्छ हुन्छ सुन्दाजी कार्यक्रममा सम्झना सुन्दाजी कार्यक्रम नमस्कार यति बेला कम्रोजबाट सुनिता हुनु आफ्नो राखेर विधा भइसक्नु भएको छ नमस्कार को आ, थिंग। थिंग थिंग। थिंग। निर्माल थिंग। निर्माल जी तपाई? अनि मकनपुरतिरको मौसम कस्तो सम्झना हुन्छ निर् आउँदै गर्नु होलामस्कार यति बेला म कनपुरबाट निर्मल थिङ आउनु भएको थियो आफ्नो आफ्नो सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले जुन आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा हरेक उपहार लिएर आएको छ यति मात्रै नभएर बम्पर उपहारको साथमा एकजनालाई मोटर बाइक पनि रहेको छ विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेस भुक्तानीको कम्पनीमा बुझ्नुहुन आग्रह गर्दछु र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला आऊ भने एउटा मिठो लोकरी भएका त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने को माया जला जिंदगी हो जियो लचा का तुम कहा जान छुटा खो दियो को माया जल दिले दिनों तुम कहा खेले खेले को भन्ने निकै मेरोमाइलोहरू दोहोऱ्यो भएका पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु सम्पूर्ण श्रोता मित्रलाई कार्यक्रम अर्पण शुभ साँझको व्यवसायी सुनिराख्नु भएको छ तपाईँकै यो रेडियो रेडियो अर्पण एक सय चार बाज असँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर भएको छ डब्लु डब्लु डब्लु डट रेडियो सम्पर्कमा उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार मकनपुरमा दिन के कसरी बित्यो नि अनि ए यस्तै हो दादा रेडी छ निता बुवा मम्मी भाइ दिदी बहिनी सम्पूर्ण सुनाउन चाहन्छु दादा हुन्छ अनिताउँदै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला म अनितामस्कार हेलो कहाँबाट बोल्दै हुनुहुन्छ निस्माजी के गर्नुहुन्छ तपाईँ अनि आज साउनको पहिलो दिन साउनको सोमबार पनि रहेको छ अनि कस्तो जाले मनाउनु भयो त आजको सोमबार आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ साथीहरूमा रेणुका मनिसा किशोरी सुनिका सबै मिसिनी हुन्छ निस्मा आउनुको खु लाग्यो आउँदै गर्नु होला अहिले नमस्कार कोराकबाट निस्मा तामाङ आउनुभएको थियो अब नाम कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यति नेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँच भएकासँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै खुनामा रहेका पनि कार्यक्रम अर्पण शुभसाहजको यो सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट सञ्जय तिपाङ कुराकबाट शर्मिला कोराकबाट सोनम तामाङ कोराकबाट शुक्ला लामा कुम्रोजबाट सुनिता मकनपुरबाट निर्मल थिङ मकनपुरबाट अनिता लामा कुराकबाट निस्मा तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईलाई धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रम प्रायोजन गर्ने सिट्टी एक्सप्रेस मनी ट्रान्सफरलाई पनि धेरै धेरै धन्यवाद आफ्नो आठो वार्षिक उत्सवको अवसरमा विभिन्न उपहारहरू लिएर आएको छ तपाईँले भरपर्दो मनी ट्रान्सफरको खोजीमा हुनुहुन्छ भने सिटी एक्सप्रेस मणि ट्रान्सफरको सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि नजिकैको सिटी एक्सप्रेस भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा बुझ्नुहुन आग्रह गर्दछु र सम्म नजसम्म मेरो आवाजलाई रेडियो शीर्षमा पुर्याउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसंगीतको सहायत्री म दिवस मगर पनि कार्यक्रम अर्पण शुभसाहसको यो श्रृंखलाबाट पति सामू लोल मेरल मनो सह लोग देखे पची सामू लोन मेरल मानू सहाल देखे सामू लगन रे भनउँछ है मेरो मरम छ आइपुग्यो बाहिर मेपछि सानो नै झोल मेरो मरम छ देखेपछि सानोलाई झोडन When you say hello, girl